नाटक नियमित सुन्न ए भिडियोको तल रहेको रातो बटन क्लिक गरेर सब्सक्राइब गर्नुहोस् र नाटक अपलोड हुने बित्तिकै थाहा पाउन सब्सक्राइब गरेपछिदेखि नै घन्टी आकारलाई पनि क्लिक गर्न नबुल्नुहोला आज चौबाोको बयालिसौँ भाग हो तपाईँलाई नयाँ भाग कहिले सुनौँ जस्तो भइसकेको होला होइन तर नयाँ भाग सुरु गर्नु अघि त्योभन्दा अगाडि के भएको थियो भन्ने कुरा त थाहा हुनु पऱ्यो त्यसैले म अघिल्लो भागमा के भएको थियो एकचोटि छोटो गरी भन्छु है त एकचालिसौँ भागको सुरुवातमा छतमा बसेर वर्षासँग गफिँदै गरेकी सारालाई सीता दिदीले तल कोही आएको छ हेर्न आइजो भनी बोलाइन् आफ्नो नयाँ साथी अमन पो हो कि भनेर हेर्न गईकी सारा अचानक दिनेश मामा देखेपछि आश्चर्यचकित परि दिनेश मामाले आफ्नै आमासँग गिहेको कुरा गरेपछि आत्तिएकी सारा वर्षासँग आफ्नो पिर पोक्छे सारालाई फकाउन दिनेश मामाको प्रयास असफल भएपछि सारालाई दिनेश मामाले धम्क्याएर गएसँगै नाटकको अन्त्य भएको थियो अब कथा कसरी अगाडि बढ्छ आउनुहोस् सुनौ सारा बाई भोलि गीत गाउनु पाल्नु थियौँ र है मलाई त आउँदैन सारा हजुर तिम्रो पर्स आ, लुना लुनाजा होइन अनि मलाई दै भनेको थिएँ ए थ्याङ्क यू पैसा त छ नि ठिकठाक हजुर जोग गरेको लुनाले चोरी कि भनेर ए होइन आम सरी है किन त्यो दिन दिदीहरूमा यत्तिकै जिस्किरहेको थियौँ अनि के कुरा यो रन्नु मकै मकै खाएर थियौँ नि हामी ए मलाई मकैले छतबाट हिर्काउने तिमी पो हो आइआम आम सरी दिदी र म यत्तिकै <laughs> इट्स हो कि खोइ ल्यानेको भए चाहिँ रिसाउँ <laughs> तिमी के हिँड्दै जान्छौ घर यहाँबाट अँ यहीँ स्वयम्बाट त्यही सीता पहिला त हो साजको पहिला घाम पनि हुन्न अनि त्यो पनि इभिनिङ वाक है नत्र कहिले काहीँ हिँड लाग्यो भने मेरो पनि घर उतै छ है ए कतानेर तिम्रोभन्दा पाँच सात मिनट पर त्यो कुखुरा फार्म जानेतिर कुखरा फाम भन्दा पनि अझै उता ए, ए सारा, सारा तिमीलाई बोलाउनु भएछ पछाडि कता सारा अमन म गएँ है ओके भाइ सारा पर्खता सारा पर्खरा भनेको सारा अमन म नि जान्छु छिटो ल के ट्रभल हो ए होइन होइन त्यस्तो केही होइन म यहीँ झर्छु ल घर नजाने दिदी यतैपल्ट आउनुहुन्छ एकछिनमा अनि सँगै जानि म यही कुर्छु ओके थ्याङ्क यू सो मच मेन्सन नट बाई बाई ल गती मे अबे म त बिहान देखि नै छु नि दुई प्लेट मम खाइसके म ढिला भएँ है हैन त म्याम भएर पनि ढिला आउने हेर न जामले अनि तिम्रो जस्तो आफ्नो वेकल छैन नि त मेरो बीचबीच बाटो छिरेर आउनलाई बाना नबनाइसेबो नो बाकुकुरा भनिरहछु हड्छ जसकेको ल ल किताब जिकको जसकेरी दिन्छ जाँच ल किताब त ल्याउने बिर्सेछ के रे के पढ्ने हो त अब आज गफ मात्र गरौं न हैन अँ गफ गर्न लाएको नि म उहाँदेखि एक घन्टा जाममा बसेर दुई दुईवटा गाडी चेन्ज गरी घरी बल्ल वर्षाको पारा ल्याइसै अब खुर्को किताब अनि कतिको पढियो त मन नभए बेला कि घुम्ने र मुभी हेर्ने गरेर पोलेर सब खायो सबै खै चेक गरिसन ओहो साँच्चै गरौँ ल मलाई हार्टको फङ्सन छ त हार्ट इज एन इम्पोर्टेन्ट अर्ग्यान अफ आवर बडी मात्रै अरू मुटु हुँदैन ए होइन होइन एउटा पनि मिलेन मैले तिमीलाई त्यत्रो पढाएको होइन तिमीलाई मिनिमम एकदमै बेसी कुरा पनि आउँदैन यार म कसरी पढाउने भन त ए मैले सम्झेँसन हो के हाँसेको नि सासा स अब त्यही गम्बाकी छ यु आर सो इनोसेंट आर यु किडिंग मी अफ कोर्स आर्गो काम पनि आउदैन त मलाई टु लभ माया गर्ने अबे मार दिन्छु म तिमीलाई हजुर त लास्टै हो के तिमी नि तिमी आर्गो काम पनि आउदैन होला त मलाई के था अस्ति नि सुरुमा सोदादा आउदैन थियो के रे फेरि नपडेले जेरो मा पुग्यो कि भनेर नि अब सर रिभिजन गरेर एक्जाम दिइहाल्ने हो ल धेर नफुर्क तिम्रो मिलन दाईलाई भन त्यो ब्याङ्कबाट के के गर गरेर ओ मिलन दाई अब त हजुरले भनिस्यो न हजुरले भनेको मान्ने होला ओह उसलाई काम पुगिहाल्यो अब ए भगवान् यो केटोलाई के मैले कसरी पढाउने होला होइन कि मलाई त भेटेँ कि गाली मात्रै गरिसकिन्छ तँ भाते तँ जगल्टे भन्दै त्यही भएर हजुरले भनिदिइसो न भनेको अनि जगल्टा पालेपछि जगल्टे नभनेर के भन्नु त अनि तिमीलाई म ट्रुथको साइड लिन्छु तखरा नजिक सुरुबाट रिभाइज गर्ने त होला नि होइन ए प्रभु ल ल ल ल जहाँबाट गरेर पर्ने होइन कि तिमीले अनि के हो अन कपी झिक्नु पर्दैन मैले म बोल्दाखेरि मैले भनेको कुराहरू टिप्नु भने होइन ध्यान दिइरहेको त त्यसरी टोलाएर तिमीले प्रेक्षालाई सम्झेर बस्छौ कि मेरो कुरा सुन्छौ मलाई के थाहा म सिन्सियर स्टुडेन्ट हो के त्यहाँ एउटा केटोले हजुरलाई कसरी हेरिरहेछ हेरोस् न त नि तिमी कुर पढ न होइन कि हेरे हेरै छ हजुरको पछाडिबाट अघिदेखि त्यस्तालाई मतलब दिनुहुन्न केलै कफी खाइरहेछ बिचरा माया लाग्यो जाऊ सु भाइ जाऊ त्यसलाई गएर कम्पनी देऊ म घर गएँ उठ्यो उठ्यो उठ्यो जान ला जस्तो छ अभे हजुर ल हामी भएतिर आउँदैछ त तिमीले गर त हजुरले चिनिसिन्छ एकचोटि हेरिस्यो त म चिन्दा पनि चिन्दिनँ हेर्दा पनि हेर्दिन प्लिज एकचोटि त हेरिस्यो छ्या कस्तो छ भने नि म पनि पढ्छु नि म्याम कसले आउन भन्यो नि तिमीलाई चाहिँ कसले भन्नुपर्छ र पब्लिक प्लेसमा आउनु नै कसलाई सोध्नुपर्छ र भातेहरू <laughs> ल दाई मलाई त भाते भनिसिन्थ्यो नि अब त हजुर पनि भाते नकरा जगरले जा जाऊता घर पढ ऊ भने होइन देखेँ कि गाली गरिसिन्छ त तँ माया गर्ने बेहोरा छ तेरो छ डिस्टर्ब गर्दिन भने होइन ल ल बोल्दिन बल्ल ठिक पऱ्यो भोल्छस् भोल्छस् तँ जाऊ उता घर पढ तिमीले थर्काउनु पर्छ पढिहाल्छ त अनि तिमी चुप लगाएर बसौ त नाम गरेर <laughs> ना नहुँछ तिमी यता किताब हेरौ <laughs> के भयो सारा किन दौडेको <laughs> मामाले मम्मीसित मलाई मागिरहेछन् मैले ढोकापट्टो सुनेको हँ <laughs> होइन होला मैले त सुनेको के सुने हो हाम्रो साराले मैले जति माया गर्ने र हेरविचार गर्ने अरू कोही पाउनुहुन्न दिदी रे उतै जान्छन् पढ्छिन् इनको भविष्य पनि बन्छ मैले पनि सारा जतिको असल केटी पाउन पाउन्न रे अनि अनि मम्मीले के भन्नुभएछ मैले सुनिन मलाई डर लाग्यो अनि भागेर यहीँ आएँ दि मम्मीले नै भन्नुहुन्न मलाई थाहा छौ यसले त अत्ति गरे बनाई बनाई गर बोल हो। हो दे झन् अर्कै बोय फ्रेन्ड बनाइचे भनेर छोडिदिन्छ कि भनेर हिजो अमनको बाइकमा बसेर चोकसम्म आए प्रिटेन गरिदिनको लागि आज त खोइ किन हो अमन पनि मसित बोल्दा नि बोलेन निस्किँदा पनि सँगै भएको थियो जाने हो कि भनेर पनि सोधेन अहिले यहाँ यस्तो मलाई त योदेखि आजकल यस्तो एलर्जी भएर आउँछ नि अनुहार त्यो के के चाहिँ घाँटिङ निचोरेर मारिदिउँ जस्तो लाग्छ मलाई पनि लाग्छ मारिदिनँ त ए जोक नगर्छु सियो न मैले भनेको मान्छु सारा भन्छु हौ नमान्ने क्या छौ र मैले यो अलिक डिफ्रेन्ट खाले हो नि त रिक्वेस्ट अरू के आई थिङ्क तिमीले अब दिनेश मामाबारे मम्मीसित भन्नुपर्छ जस्तो लाग्छ मलाई यार वाट डी तपाईँलाई थाहा छ तपाईँले के भनिरहनु भएको छ भनेर आई नो आई नो But do you have any other option? I don't know. Amao bujhi alnu huncha ni. Kehi pari ma sandei sutani. Tara first ma timi afaile kura garnu parcha. I can't. You can. You have to. Sabai kura maile gardera hudaina ni ta. Not that I don't want to. Tara sara zindagi ma estu problem ta kati parcha parcha yaar. Every time ma wa aru koi timlai rescue garna ta aaudaina. मम्मीले जहिले मेरो गल्ती त देख्नुहुन्छ नि हो त्यहाँसम्म त प्रब्लम तिमीले मम्मीसँग कुरा गर्नु अघि नै मम्मीको बारेमा आफ्नो दिमागमा जजमेन्ट भनाइसक्यो अब बुझ्नुहुन्न मेरै गल्ती देख्नुहुन्छ भनेर आफ्नो छोराछोरी प्रब्लममा छ राम्ररी भन्यो भने कुन चाहिँ आमा बाउले बुझ्दैनन् भने फेरि तिमीसित अर्को उपाय के छ भन न ल दिनेश मामा यो घरमा बस्यो कि मम्मीको हाट पाएर त हो नि त्यो कुरा तिमीलाई पनि थाहा छ मलाई पनि थाहा छ तिमीले मम्मीलाई सबै कुरा साँचो साँचो भनिदियो भने त मम्मीले बोली नै यसलाई घरबाट निक्लि भनिदिनु हुन्छ अनि त्यस्तो कुरा म कसरी भन्नु इच एन्ड एभ्री डिटेल्समा किन गइराख्नु पारे त जिस्ट भन न पहिला आफू प्रिपेयर भयो मेन्टल्ली म यस्तो यस्तो कुरा भन्छु भनेर अनि कुरा गर केही पर्यो अब इनकेस मम्मीले बुझ्नु भएन भने म छँदैछु त्यसो भए भोलि राति कुरा गर्छु होइन हुँदैन आजै गर जति ढिला गऱ्यो उत्ति बिग्रिन्छ कि कुरा रात्रै अग्राक पलाउँछ भन्ने उखान सुनेको छैन छैन उखानमा तिमीलाई पछि पढाउँला छोडिदिऊ जाउ कुरा गर आजै कुरा गर्नुपर्छ आफ्नो लागि आफैले हो के सारा बोल्ने आफैले हो फाइट गर्ने ममी, भित्रम ओहो सारा आमासँग कुरा गर्न त गइन् तर कुरा गर्न सक्लिन् त अथवा सीता दिदीले साराको कुरा कसरी लिलिन् थाहा पाउनलाई त नाटकको अर्को भाग सुन्नुपर्छ तपाईँलाई आजको भाग कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम स्ला सिएचएयुबीटिओ ट्विटरमा ड्रामा र शैली मा थिएटर वान लेखी पठाउनुहोस् आजको अङ्कलाई राम्रो बनाउने कलाकारहरू सुदिन लुइटेल दुर्गा कार्की आर्य न्यौपाने समापिका गौतमलाई धन्यवाद साथै नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी